6 megabytes जीबी उत्कृष्टता में विश्वास गुणस्तरीय केबल फैक्ट्री हरेक तारुन डायमीटर को पक्का ग्यारेटी लिटमस केबल लगाऊ बिजुलीको बिल घटाउ लिटमस केबल क्वालिटीमा नम्बर वान हुनुको राज हो जर्मन टेक्नोलोजी लिटमस केबलद्वारा प्रायोजित कार्यक्रम मुक्त मालाको समय आज पनि शुरू भइसक्यो मदन भण्डारी तपाईँ उपस्थित भइसके मलाई ै जोड़िएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि पी लग इन गरेर संसारभरिकै साथ सुनिरहनु भएको छ कार्यक्रम मुक्त हामी श्रोता तपाईहरूले नै पठाउनुभएका मुक्त खराबहरू राख्ने गर्छौं मुक्तकारहरूसँगको भलाकुशारी राख्ने मुक्तक मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईहरू समक्ष पुर्याउने गर्छौं आजको कार्यक्रम मुक्त माला के छ भने श्रोता गत शुक्रबार विराटनगरको होटल स्टन स्टारमा नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाको आयोजनामा शाखाका अध्यक्ष बाबुराम पोखरेलजीको गोलढुगो र रा कोषाध्यक्ष राधा भट्टराईजीको उपासना मुक्तक संग्रह पव्य कार्यक्रमका बीच विमोचन भयो नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाका अध्यक्ष बाबुराम पोखरेलजी सभापति प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठान केन्द्रीय अध्यक्ष रामकाजी कोनेजी विशेष अतिथि प्राख्य दधिराज सुवेदीजी प्राख्य विवश पोखरेलजी प्राख्य गंगा सुवेदीजी नेपाल मुक्त प्रतिष्ठान केन्द्रीय महासचिव रमेश पौड़ेलजी नेपाल मुक्त प्रतिष्ठान बेलायत शाखाका सल्लाहकार डाक्टर रूपक श्रेष्ठ सी डाक्टर रामसी तिमसिंहाजी वरिष्ठ मुक्तकार भूषण ढुंगेलजी अग्र साहित्यकार बलराम पोखरेलजी र साहित्यकारहरूको लोभलाग्दो उपस्थितिले उक्त दुवै कृतिको संयुक्त रूपमा विमोचन गर्नुभयो स्वागत मन्तव्य राधा रमासीले गर्नुभएको कार्यक्रममा गोलढुगो मुक्तक संग्रहमाथि अग्रज भूषण ढुंगेलसी र उपासना मुक्तक, मुक्तक संग्रहमाथि डाक्टर रामजी तिमसिनासीले समीक्षा गर्नुभएको थियो मन्तव्य प्राज्ञ गंगा सुवेदीजी र अग्र साहित्यकार बलराम पोखरेलजीले राख्नुभयो संग्रहभित्रबाट मुक्त वाचन झोराट नाट्य समूहका अध्यक्ष भरत कुरा गाई बर्बरिक र राधा सुवेदीजीले गर्नुभयो साहित्यकारहरूको पाक्लो उपस्थिति रहेको कार्यक्रममा नेपाली मुक्तको वर्तमान अवस्थामाथि चर्चा गर्दै कृतिमाथि शुभकामनाका शब्दहरू क्रमशः डा रूपक श्रेष्ठ श्री रमेश पौड़ेलजी प्राज्ञ विवास पोखरेलजी प्राज्ञ दतिराज सुवेदी श्री रामकाजी खेजीले राख्नुभयो आजको कार्यक्रममा म तपाईँहरूलाई विराटनगर लिएर जानेछु केही झलक कार्यक्रमको हामी सुन्नेछौ सबै त तपाईँहरू समक्ष समेटेर म राख्न सक्दिन निर्धारित समयमा के कति सक्छु राख्न जुन कार्यक्रमको संचालन मैले आफै गरेको थिएँ अब म तपाईँहरूलाई लिएर जान चाहन्छु विराटनगर दुवै संग्रह विमोचन पश्चात उपासना मुक्त संग्रहको समीक्षा गर्दै हुनुहुन्छ डाक्टर रामजी तिमसिनाजी यो उमेरमा पनि माया प्रेमका एकवनका जस्ता विशेष गरी यो टी एजरका जस्ता भावना आइरहेको होइन सामान्यतया मुक्तमा मुक्त प्रकारले आफ्नो त्यो भावना मनका भावना व्यक्त गर्ने जुन परम्परा छ त्यही परम्परा अन्तर्गत रहेर राजा भ्यामले पनि यो यी मुक्तहरू देख्नु भएको हामी देख्छौ अधिकांश मुक्तहरू मार्फत कुनै पात्रले प्रेम सम्मिलनको चाहना राख्ने मुक्तहरूको संख्या अरू भन्दा बढी छ यसमा पहिलो मुक्त नै छ मलाई पहिलो मुक्त मन पर्यो मैले भिडलाई झरधरी सम्झि बस्नुहुन्छ मुक्त पहिलो र पहिलो मुद्दा म सुनाइहाल्छु कसैको मन मेरो लागि मिठो प्यार भए यो मलको दुःख सुख सुनिदिने एक यार भए साँच्चै जीवनप्रति लोभलाग्दो हुन्थ्यो होला उनासँग बारम्बार चार भए मलाई लाग्यो अहिले हेर्दै होइन र संयोगले भाग्यले राजा भन्नु अहिले त्यसले मन्त्री पाउनु भएछ भन्ने आज यहाँ आयो लागेको यसरी यो यो प्रकारका एकदम पूर्ण पुस्तकहरू लिएको संग्रहका धेरै ठाउँहरू गरिएको छ सम्मेलनको कल्पना पनि छ त्यसको अभावमा हुने मानसिक छटपटी पनि छ त्यो खालि हाम्रो पृथ्वी कुरा मात्रै होइन सबै मान्छेहरूले प्रेमको आशा गर्नु प्रेम नहुँदाखेरि छटपटा हुनु मानवीय स्वावलाई उहाँले मुक्त धेरमा राख्नु भएको छ र त्यति मात्र होइन यहाँले प्रकृतिको प्रेम संस्कृतिको प्रेम राष्ट्र प्रेम हुँदै हुँदै नारी बन्धनको मुक्तिको प्रेम पनि त्यो मुक्त चन्द्रमा ठाउँ ठाउँमा भेटिन्छ तर मैले ले गर्दा एउटा मुक्त संग्रहमा एक सय अस्वटा मुक्तकमा आठ दस पन्ध्रवटै मुक्तहरू पनि राम्रो भइदियो भने हामीलाई एउटा पन्ध्रको प्रमाणित हुन्छ सबै देखाउनहरू सबै सूचनाहरू एकै तहको हुने सम्भावना महाकविहरूबाट थिएर हामी सिक्दै गरेको काम गर्दै गरेको मान्छेहरूले बनाउँदै जाने हो त्यो हामीले अपेक्षा पनि गर्दैनौ त्यो त्यहाँ नै मुस्ता पर्दा अध्यक्ष नै बोल्नु भयो भने खुसी हुनुहुनेछ भन्ने मलाई यो परिचय चाहिँ लागेको छ अबको क्रममा गोलढुङ्गो मुक्त संग्रहमाथि समीक्षा गर्दै हुनुहुन्छ अग्रस मुक्तकार भूषण गोलढु यो गोलो ढुङ्गो एउटा गोलालो लडिरहेको चित्र छ पुस्तकमा गोलढुङ्गो भनेको यही नै हो यो गोलढुगो मुक्तक संग्रामी दुई सय एकवटा मुक्तकहरू समाविष्ट छन् यसभित्र अब सबै मुक्तक शिक्षा बारेमा चर्चा गर्न साथै नहुने हुनाले मैले केही मुक्तकहरू टिपोट गरेको छु जसको मात्रै म यहाँ सानो उल्लेख गर्न चाहन्छु फान्द्रोमा मकै छैन त त्यहाँ धुन छैन सेलाइ उत्साह नसामा उदा खुन छैन भोक भोकै विचल्लीमा छन् परेगाहरू हिजो आज आँगानीमा कुनै विस्कुन छैन यो मार्मिक व्यङ्ग्य भएको मुक्तक हो यो पहिलो मुक्तक मैले उल्लेख गरेँ यसलाई धेरै व्याख्या गरिरहनु पर्ने आवश्यकता सायद पर्दैन जस्तो मलाई लाग्छ यो मुक्त संग्रहभित्र एउटा विशेषता के छ भने निकै लामा मुक्तहरूदेखि लिएर निकै छोटा गुत्तकहरूसम्म छ त्यसमध्येको यस मुक्त संग्रहभित्रको एउटा सबैभन्दा छोटो गुत्तक म यहाँहरू सामु पस्किन चाहन्छु कि यो पहिले डाँडामा अहिले भुइँनो भाँडामा यात्रा तयार गरेछ रे घमण्डको डाँडामा यो छोटो उद्योगभित्र निकै भावनाको गम्भीरता छ यो त्यस्ता व्यक्तिहरूप्रति ठूलो व्यङ्ग्य हो जो आफ्नो अरातल बिर्सिएर घमण्ड गर्छन् त्यस्ता व्यक्तिहरूलाई तर्म पुट्न खोजेको छ यस पुस्तकमा मनका पीड़ा सधैँ रेती रेती गीतार भएछु केही न केही त लेख्नै पर्ने बिमार भएछु ढुङ्गा मुनि बांगिएर निस्किएको बिरूवा चाहिँ म पनि पो आज हेर्नुहोस् मुक्तकार भएछु आफू मुक्तककार भएकोमा गौरवान्वित हुँदै लेखिएको ले यो मुर्तक जस्तो लाग्छ यो ढुङ्गाबाट पेलिएर बांगिँदै निस्किएको जुन बिरूवा हुन्छ ढुंगाको काप फोरेर पनि उम्रे शक्तिफल सृजना शक्ति संसारमा कहिले हुँदैन विफल त्यसबाट पनि प्रेरित जस्तो लाग्छ यो मुक्तक हेर्दा मुक्तकहरूले जीवन दर्शन पनि बोकेका छन् पीड़ा पनि बोकेका छन् व्यथा पनि बोकेका छन् त्यस्तै एउटा मुक्तक नमूनाको रूपमा म यहाँहरूलाई सुनाउन चाहन्छु खोल्नै नसकिने यो शिलबन्दीले सतायो मेरो विश्वमा अचेल किन मन्दीले सतायो चारैतिर दुष्ट विषालुहरू बिहवल छु उम्कनै नसकिने यो घेराबन्दीले सतायो हाम्रा यो मुक्तककार सरकारी जागिरे पनि हुन् मुक्तकार मात्रै होइनन् अर्को भूमिका पनि छ त्यहाँ यस्ता शिलबन्दीका कुराहरू यस्ता घेराबन्दीका कुराहरू यहाँ चाहिँ खुट्टा तान्ने यस्ता विभिन्न यस्ता अनुभवहरू गर्नुपर्छ सा। सायद त्यही अनुभवबाट पीड़ित भएर यो मुक्तक जन्मेको हुनुपर्छ भन्ने मलाई लाग्छ त्यसैले यसमा मुक्तकारको एउटा निजी पीड़ा पनि देखिन्छ सा। सामान्य हामी मुक्तमा चाहिँ श्रृङ्गारिकताको बाहुल्य हुन्छ तर यो मुक्त अलिकति अब जस्तो छ यो संक यसमा श्रृङ्गारिकता नै सिधा खोज्नुपर्छ एउटा मुक्तक छ यसमा मुक्तकारले हाम्रो जुन ग्रामीण परिवेश हो त्यसलाई सर्लगै उतार्ने प्रयास गरेको देख्छु म टेक्नलाई दहरो आधार लिङ्गेपिनको कामरो देख्छु यहाँ शब्दहरू विचार गरिदिनुहोला टेक्नलाई दहरो आधार लिङ्गेपिनको काम्रो देख्छु गेडागुड़ी छैन दाना कोसा भित्र दाम्रो देख्छु अभावले मान्छेलाई कति साह्रो पिरो रहेछ अपट्य भीर हेर्दा पनि चौर भन्दा राम्रो देख्छु यहाँ प्रयोग भएका कतिपय शब्दहरू अहिलेका नवयुवा पिँढीहरूलाई त थाहा पनि था छैन था। जस्तो मलाई लाग्छ त्यस्ता शब्दहरू यहाँ प्रयोग भएका छन् हाम्रा भाषाबाट लोप हुन हुन आँटेका पनि यहाँ प्रयोग गरिएको छ यसले हाम्रो ग्रामीण परिवेशलाई एकचोटि फेरि पुनः सार्थक बनाउने कोशिस गरेको छ यो लिङ्गे पिङ भन्ने नै अब त धेरै देख्न छोडिसक्यो दसैँ तिहारमा हुन्थ्यो पहिले पहिले यो दाम्रो कोसा भित्र दाम्रो भन्ने शब्द पनि अलिकति अनौठो लाग्न सक्छ अहिलेको नयाँ पिँढीलाई यो अपट्य भिड भनेको के हो भन्ने कुरा पनि त्यस्तै हुनसक्छ यस्ता शब्दहरू प्रयोग गरेर यो मुक्तको जुन रचना भएको छ यसका लागि मलाई मुक्तकारलाई प्रशंसा गर्न मन लागेको छ हुन त कुनै पनि कुरा कुनै पनि रचना अथवा कृति भनौँ सबै चौविसै को हुन्छ भनेर दावी गर्न सकिँदैन कमी कमजोरी भन्ने कुरा त हुन्छन् नै तर कमी कमजोरीको उल्लेख गर्ने ठाउँ चाहिँ सायद यो हो जस्तो मलाई लाग्दैन यो अहिले चाहिँ लेखकलाई हौसला प्रदान गर्ने लेखकलाई धन्यवाद दिने बधाई ज्ञापन गर्ने अवसर नै हो यो सामान्यतया हामी मुर्तक एउटा चाहिँ मृदू विधा भन्छौं एउटा कोबल विधा भन्छौं त्यसमा चाहिँ एकदम कुदिएका टाँसिएका शब्दहरूको प्रयोग हुन्छ भन्ने हामी धारणा राख्छौं मुक्तकारले सामान्य खसरा शब्दहरू राखेर पनि एउटा राम्रो सुन्दर मुक्तको रचना गरेर देखाइदिएका छन् त्यसका लागि मुक्तकारलाई साधुवाद दिन चाहन्छु यो लिटमस नेपालको सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी यो लिच मस्केबलको तार ब्रह्मण वन क्वालिटी एडभान्स जर्मन टेक्नोलोजीबाट उत्पादित गुणस्तर को पहचान लिटमस केबल क्वालिटी में नंबर वन लिटमस केबल हो जी Vision, रेडियो रेडियो, तैंक आवाज राज, राज के हो राज के हो लिटमस केवल क्वालिटीमा नम्बर वान हुनुको राज के हो एडभान्स जर्मन लिटमस केवल प्रायोजित कार्यक्रम मुक्तक माला तपाई सुनिरहनु भएको छ आजको कार्यक्रममा म गत शुक्रबार विराटनगरमा नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाले आयोजना गरेको कार्यक्रममा शाखाका अध्यक्ष बाबुराम पोखरेलजीको गोल ढुङ्गो र कोषाध्यक्ष राधा भटराईजीको उपासना मुक्त संग्रह विमोचन उक्त कार्यक्रमका केही चलकहरू तीचित दुवै कृतिमाथि शुभकामना मन्तव्य राख्दै हुनुहुन्छ अग्रज साहित्यकार बलराम जी साहित्य भनेको सह हित सबैको बराबरी हित चाहने आख्यान व्याख्यान भावना चाहिँ साहित्य हो त्यसबाट मुक्त आयो मुक्तक भन्नाले परम्परा विधिबाट मुक्त भएर अगाडि बढ़ेको भन्ने पनि अलिकति बुझिन्छ अब यो मुक्तकले साह्रै आकर्षण दिएको छ सारै राम्ररी अगाडि बढ़ेको छ यो साहित्य यसले मान्छेलाई तानेको छ यो कस्तो खालको के हो त भन्दाखेरि सबैलाई आकर्षण दिने रूचि हुने छोटो कुरामा धेरै कुरा अटाउने र छोटो कुरा भनिसक्दाखेरि सम्पूर्ण मनको भाव व्यक्त भयो भन्ने अनुभूति हुने किसिमको यो विधा पर्यो यस विधाले मान्छेलाई अब अझै पनि आकर्षण गर्दै जानेछ नयाँ नयाँ पुस्ताहरू निस्किनेछन् भन्ने त एकातिर छ तर हाम्रो नेपाली भाषा नेपाली साहित्य संस्कृत साहित्य यति चाँडो विलुप्त हुँदैछ त्यसले गर्दाखेरि अलिकति डर छ यस्ता खालका साहित्यकारहरू अब निस्किन्छन् कि निस्किँदैनन् दोस्रो तेस्रो पुस्तादेखि भन्ने कुरा भयो अब हाम्रो एउटा युग थियो त्यो युग गयो र यसैले चिन्ता भरेको छ अब अंग्रेजी साहित्यले यति धेरै प्रभाव पार्यो यति धेरै प्रभाव पार्यो सबैजना अंग्रेजीदेखि बाहेक नेपालीका र संस्कृतका कुराहरू केही पनि बुझ्दैनन् जान्दैनन् बोल्दैनन् थाहा पाउँदैनन् धेरै यस्ता शब्दहरू नजानिकन नै अब अबको पिढ़ी अगाडि बढ़छ त्यसै कारणले दुईजना मुक्तकारहरू जसले हामीलाई चाहिँ यो साहित्य विधामा आकर्षण दिनुभयो उहाँहरू दुइटैलाई एकमुष्ट धन्यवाद छ यसलाई हामीहरूले सबैले आफू आप आफूले पढेर आफ्नो आफ्नो मनका भावनाहरू कहिलेकाही अभिव्यक्त गर्दै गयौं भने हाम्रा मुक्तकारहरूलाई पनि केही हौसला केही ना के कुरो सांत्वना कहीं राो कोटो क्रो रख मोह विदा हो धन्यवाद नमस्कार। शुभकामनाहरू राम्रा छन् जित छन् मोहित छन् पर्दाखेरि अलिकता उत्साह खाता पनि छन् हाम्रो यो परिवार जो वृद्ध आश्रममा पुगेको छ हाम्रो परिवारको सदस्य जो अनाथ आश्रममा पुगेको छ हाम्रो परिवारकै एकजना सदस्य एक अर्कोबाट पता बाहिर गएका छ बाटो बाटोमा पुगेको छ यी कुराहरूलाई पनि हामीले समिटना हाम्रो रचना राख्नुपर्छ जस्तो लाग्दछ जब हाम्रो रचनाले काम गर्न सक्दैन हाम्रो रचनाले एउटा सुनेर सुनाउने मात्रै प्रतिनिधित्व गर्छ भने हाम्रो रचना हामीले रचना गर्नु बेका जस्तो पनि मलाई किनभने हाम्रो समाज प्रभावित हुनु पर्यो हाम्रो समाज एक पर्यो हाम्रो पूर्वै संस्कार सापित हुनु पर्यो म र मेरो मात्रै कडा छोडेर हामीलाई हाम्रोमा हामीसँग हुनुपर्छ र हाम्रा रचनाहरू त्यसरी प्रस्तुत हुनुपर्छ जस्तो मैले अनुरोध गरेको छु र मैले त्यो अनुभव यहाँहरू समक्ष प्रस्तुत गरेँ यहाँको आफ्नो विचार आफ्नो सोच यहाँले कसरी यसलाई ग्रहण गर्नु हुनेछ एकदम व्यक्ति आफैमा सम्पूर्ण हो आफ्नो दुश्मन आफै हो आफ्नो सबैमा असरभित्र पनि आफै हो त्यसैले गर्दा त्यो आफ्नो कललाई आफैले कसरी संग्रहित गर्ने हो कसरी समाजलाई सुदृढ सौन्दर्य युक्त बनाउनको लागि ला ला पर्ने हो त्यसको सुरुवात पनि आफै हो कहिले तपाईँ कहिले तपाईँ भनेर अगाडि गऱ्यो भने कहिले पनि अगाडि अहिलेको हाम्रो परिस्थिति अलिकति विकृत परिस्थिति यस अवस्थामा गुज्रेर होला जस्तो मलाई लाग्दछ यति कुरा म निवेदन गरिन्न यसपछि म आज विमोचित कृतिका कृतिकारहरूलाई हार्दिक बधाई दिन चाहन्छु उहाँहरूबाट यस्ता धेरै नमराम्रा कृतिहरू संख्यात्मक रूपमा भन्दा पनि गुणात्मक रूपमा समाज समक्ष आफ्नो सपोर्ट र सशक्त लेखनका र कार्य चाहिँ कृतिहरू खोजी खोजी पर्ने कृतिहरू निर्माण शुभकामना मुक्त वाचनको क्रम रहेको छ उपासना मुक्त संग्रहभित्र मुक्त वाचन गर्दै <laughs> किनार मिन भने के अर्थ त्यो पुस्तकको बजार मिल्दैन भने के अर्थ त्यो भावनाको किनार मिल्दैन भने किन भर पर्छौ हामी ती पत्रकार र पत्रिकामा जहाँ सत्य तथ्य छापिएको अखबार मिल्दैन भने के अर्थ त्यो पुस्तकको बजार मिल्दैन भने जब विश्वासको कुरा आयो तिम्रो नाम लिए जब विश्वासको कुरा आयो तिम्रो नाम लिए जब विद्वान को मब विश्वास को मान को चलो तिम्राम झाड़े दुनिया को रिवाज नाम बाचा नगरी संबंध निभाने महान बाचा नगरी सम्बन्ध निभाउने महान हुन्छन् सुख भन्दा दुखमा साथ दिने भगवान हुन्छन् बाचा नगरी सम्बन्ध निभाउने महान सुख भन्दा दुःखमा साथ दिने महान हुन्छ आशा लाग्दो लोभ लाग्दो समय आउँछ जब आशा लाग्दो लोभ लाग्दो समय आउँछ तब उमेर प्रौट पनि जवान हुन्छन् सम्बन्ध सुखा दुःखमा साथ दिने भगवान् गोलढु मुक्त संग्रह विबाट पत्नी मूलक रूपमा मुक्त वासन गरिदिनुको लागि म भरत दुराई नै बरबरिक अगाडि बढाउन चाहन्छु पण्डितको गोजीमा हेर्नुहोस् त बिहारको क्याङ्क जनावरको टाउको जोडिएको ज्यान पण्डितको गोजीमा हेर्नुहोस् त बिहारको क्याङ रहेछ जनावरको टाउको जोडिएको मान्छेको ज्यान रहेछ यति मात्र होइन हिजो आज विचित्रै भएको छ हजुर हनुमान पनि आजकल त राम्रो उत्थान रहेछ <laughs> अब बाबुराम ताईलाई बिस एक्काइस वर्षको जवान बनाउँछु मलाई नै भेट्न भन्दै सधैँ सधैँ आतुर तिमी जति टाढा गए पनि कहिल्यै हुन्नौ दूर तिमी मलाई नै भेट्न भन्दै सधैँ सधैँ आतुर तिमी जति टाढा गए पनि कहिल्यै हुन्न दूर तिमी सुन्दरताको व्याख्या गर्दा यति भनै पुग्छ तिम्रो म कालो फलाम भुला उज्जवल कोही नूर तिमी र मैले यो पोडिम कोडिमबाट बोल्ने अन्तिम मुक्त बाहिर मुखले मिठो भाषा मिलाएर खिप्छन् कोही मझेरीमा छाल्टो पारी आँगनतिर लेख्छन् कोही बाहिर भाँ भाँ मा पापी देखे, मुखले थी सो खा मुक्तक जुन जस्तो राधाटरा बेला समय थे खुकुल जब घरदेश देश छोड़कर प्रदेशको माटो मेरो साहित्य फाँटमा उर्वरा भूमि बन्यो र सत्य पनि हो एक्लो भसाईलाई सहज बनाउन फुर्सदको समयमा कलम समाउन थाले कमी कमजोरी धेरै थिए जति कमजोरी भए पनि सञ्जालमा उहाँ मात्र हुन्थ्यो यसै क्रममा कलम र साहित्यले बेलायतमा बसोबास गर्नुहुने डाक्टर रूपक श्रेठ सञ्जाल मार्फत भेट भयो उहाँबाट नै मुक्त गजल र हाईको सम्बन्धी सैद्धान्ति ज्ञान प्राप्त गरे डाक्टर रूपक श्रेठ मेरो काव्य गुरू हुनुहुन्छ उहाँलाई हार्दिक नमन मेरा रचना पत्र पत्रिका प्रकाशित होना बेलायत बड़ प्रकाशित होने सत्य तथ्य मासिक पत्रिका संपादक मा बीके पांडे दाजू ले मेरा रचना स्थान दिभ जब परदेश को बचाई बीत मारे घर फर्किए फर्किए दुई चार महीना मेखन बड़ा ओझल बढ़े जब समय अनुकूल बनो अक्षर डोर संग खेल थे मैं कस चिंदी थे कस चिंदो कोई मेरे संपर्क परदेश हामी नारी श्रष्टाहरूले मात्र भएर संयुक्त मुक्त संग्रह मताना प्रकाशित गरेका थियौं जसको सम्पादक हुनुहुन्थ्यो प्राज्ञा विवास पोखरेलज्यू उहाँलाई यही मंचबाट हार्दिक सम्मान गर्न चाहन्छु उहाँकै माध्यमबाट म विराटनगरमा हुने साहित्यिक कार्यक्रममा शरीक हुन थाले अहिले पनि समय अनुकूल भएको बेलामा आइ रहेकी छु मलाई हौसला थक ऊर्जा बढ़ाउनको लागि काठमाण्डु बेलायत सुनसरी मोरङबाट यस समारोहमा उपस्थित हुने आदरणीय व्यक्तित्वहरूमा हृदय देखिने हार्दिक आभार व्यक्त गर्न चाहन्छु क्वालिटीमा नम्बर वानको राज्य एडभान्स जर्मन टेक्नोलोजी अनि लिटमस केवलद्वारा प्रायोजित कार्यक्रम मुक्तकमा साथमा हुनुहुन्छ तपाईहरू आजको यो वसाईमा हामी गत शुक्रबार विराटनगरमा आयोजना भएको एक कार्यक्रममा नेपाल मुक्त प्रतिष्ठान प्रदेश नम्बर एक शाखा अध्यक्ष बाबुराम पोखरेलजीको गोलढुगो र कोषाध्यक्ष राधा भट्टराईजीको वासना मुक्त विमोचन भएको यो उक्त कार्यक्रमको केही झलक त मक्ष प्रस्तुत गरिरहेका छौ अब भने नेपाली मुक्तकको संरचना र कृतिमाथि बोल्दै हुनुहुन्छ नेपाल मुक्त प्रतिष्ठान बेलायत शाखाका सल्लाहकार डाक्टर रूपक श्रेष्ठजी स्वाभिमानको हामीलाई देखाएको उज्यालो जहाँ छ स्वाभिमानको सेतो यहाँ छ बेइमानको कालो उहाँ छ किन भइजान्द हिजो हामीलाई देखाएको उज्यालो जहाँ छ भन्थ्यो समान भएर आउँछ अब हरेक झुप्पडी र महलमा भन्थ्यो समान भएर आउँछ अब हरेक झुप्पडी र महलमा रुझेको भिरालो मात्र देख्छु हामीले पठाएको बाघ कहाँ छ रुझेको बिरालो मात्र देख्छु हामीले पठाएको बाघ कहाँ छ यो राजा छसाईको उपासनाबाट मैले एउटा मुक्त सुनाएँ जब नेपाल मुक्त प्रस्थान र पोखरा मुक्तक मंचले संयुक्त आयोजनामा दुई हजार सत्तरीमा एउटा कार्यक्रम गर्यो र पाँच दुले घोषणापत्र जारी गर्यो त्यतिखेर म यहाँ थिइनँ तैपनि म त्यस कार्यक्रमलाई भर्चुअल माध्यमबाट नजिकबाट चियाएँ र त्यो एउटा कोसे ढुङ्गा साबित भयो र त्यसपछि जहाँ हामी मुक्तक भन्दा विभिन्न किसिमका लेखहरूमा अल्झिरहेका थियौं त्यसलाई म अमुक्त त भन्न सक्दिनँ किन यो प्रयोग हो प्रयोग गर्दै आउँदाखेरि धेरै किसिमका प्रयोगहरू गर्न सकिन्छ र त्यसअनुसार मुक्तक चार हरे हुनुपर्छ बाह्य संरचना र आन्तरिक संरचना दुई किसिमको संरचना तोकियो र पहिलो दोस्रो र चौथो हरमा अनुप्रासयुक्त हुनुपर्छ र जसलाई तोकबन्दै गर्न सकिन्छ र त्यसको हर चाहे स्वतन्त्र राख्न सकिन्छ आज जसले गर्दा मुक्तलाई एउटा निश्चित बाटोमा आउनलाई मार्गदर्शस्त गरिदियो र त्यसको आन्तरिक संरचनामा पहिलो हरमा कुराको विषयको उठान गर्ने देस्रोले त्यसलाई अझ उचाइ दिने तेस्रोमा समालोचना गर्दै चौथोलाई तयारी गर्ने र चौथो हरमा प्रहार गर्ने भने उत्तरोत्तर उत्तर तथा उत्तर दिँदै जाने भन्ने कुरा जुन छ त्यसले मुक्तकको उचाइ दिएको छ यसले गर्दा हारीमा अहिले मुक्त यस्तै खालको हुन्छ र यही नै मुक्त हो भनेर देख्नेलाई पनि सहयोग गरेको छ भने श्रोतालाई सुन्दा पनि अब मुक्तक यसरी सुरु हुँदैछ र यसरी यसको अन्त्य हुन्छ भन्ने एक किसिमको मानसिक तयारी हुन्छ मुक्तक हेर्दा जति छोटो छ जति सानो आयामको छ लेख्नमा त्यतिकै गहनता चाहिन्छ चा। नत्र त्यो मुक्तको भार त्यसले दिन सक्दैन मुक्तको अर्थ दिन सक्दैन त्यसकारण पनि मुक्तक लेख्दाखेरि जति छोटो छ भन्ने सोचिन्छ त्यति नै गाह्रो हुन्छ थोरै शब्दमा धेरै भएको छ बिन्दुमा सिन्धु हटाउन सक्नुहुनुपर्छ पजार जस्तो एक चम्चामा पाँच किसिमको अमृतहरू पाउन सक्नुपर्छ अनि बल मुक्त हुन्छ त्यसो भन्दैमा सबैले लेखेको मुक्त त्यस्तै हुनुपर्छ भन्ने छैन किन हरेक व्यक्तिको आफ्नो बुझाइ हुन्छ आफ्नो भोगाई हुन्छ त्यही भोगाईलाई भुझाइलाई आफ्नो सिर्जनामा उतार्ने हो त्यसकारण देख्दै जाँदाखेरि बिस्तारै साधना अनुसार उपासना गर्न सके अनुसार मुक्तको स्वीकृति हुँदै जान्छ भक्तराई जिउको मुक्त सङ्ग्रह उपासना र त्यस्तै भद्रम पोखरा जिउको मुक्त सङ्ग्रहको झुङ्गा खाइ मास आएको छ र यो आज सबभन्दा खुसीको दिन त राधाजीको र बाबुराम पोखरेल सरको हो अब हामी मिडियामा काम गर्ने मान्छे कहिलेकाहीँ बोल्दा बोल्दै ब्रेकिङ न्युज पनि दिनुपर्ने हुन्छ अहिले नेपाली मुक्तको विकास र विस्तार जसरी भएको छ यो सबै हुनमा नेपाल मुक्त प्रतिष्ठानले ठेक्का लिएको भनेर चाहिँ म दावी गर्दिनँ तर यथार्थ कुरो के हो भने पर्यटन व्यवसाय र समाज सेवाको क्षेत्रमा अत्यन्त ख्याति कमाउनु भएको रामदाजी दाईले दुईटामुक्त कृति निकालिसक्ता पनि मैले हलाइ भेटेको रहेनछु मलाई त्यो पीड़ाबोध पनि छ जब दाईसित त्यो दुईटा कृतिको साथमा मैले रेडियो नेपालमा भेट्ने स्टुडियोमै भेट्ने अवसर पाएँ अन्त तपाईँ यो मुक्तकभन्दा बाहेक अरू के के लेख्नुहुन्छ भनेर पनि सोधे लेख्नु त म गीत पनि लेख्छु कविता पनि लेख्छु अङ्ग्रेजी साहित्यको बारेमा नै अलिक पढेको छु भनेर भन्नुभयो तर मैले लेख्ने चाहिँ मुक्तकै हो भनेर भन्नुभयो अब यस्तो तपसलाई अगाडि लाएर हामी पछाडि हिँड्यौँ भने त एउटा राम्रो संस्था बन्छ भन्ने भयो म पनि बाइस वर्षदेखि त्यो मुक्तकै मुक्तक भनेर थाकेको मान्छे रेडियोमा म त अब सधैँ रेडियोमा त बोल्दिनँ नबोलिसकेपछि एउटा संस्था बन्यो भने त एउटा भेट हुने ठाउँ त हुन्छ भनेर दाईको र मेरो सल्लाह हो त्यो हुँदाहुँदै आज यो ब्रेकिंग न्यूज यो विराटनगरमा आएर यो भव्य माहौलमा आएर सुनाउन पाउँदाखेरि आजका कृतिकारभन्दा पनि सबभन्दा बढी खुशी चाहिँ रामकाजी दाई हुनुहुन्छ त्यसपछिको खुसी म पनि छु यो सबै हुनुका पछाडि नेपाली मुक्तको श्रीवृद्धिको अत्यन्त उर्वर सम्भावना हो भनेर मैले बुझेको छु योभन्दा अगाडि हाम्रो नेपाल मुक्त प्रतिष्ठानको सल्लाहकार प्रदन थापा आउनुभएको थियो त्यो माटो टेक्नुभएको थियो उहाँले त्यति धेरै मुक्त नलेखे पनि जति लेख्नुभयो सबै मास्टरपिस मुक्तक लेख्नुभयो उहाँ हुनुहुन्न वेचनदायी हुनुहुन्न हामीले गुमायौं उहाँहरूलाई म एकदम श्रद्धाले सम्मान गर्न चाहन्छु सम्झिन चाहन्छु मुक्तको शैली शिल्पको बारेमा अब हामीले यस्तो मुक्तक हुन्छ उस्तो हुँदैन भनेर भनिराख्नुपर्छ जस्तो मलाई लाग्दैन पहिलो दोस्रो र चौथो अन्त्यनुप्रास हुन्छ चौथो स्वच्छन्द हुन्छ भनेर म बीस वर्षदेखि यही कुरो एक एकवरू बोल्दा बोल्दै थाकेको मान्छे हो रेडियोमा नेपाल मुक्त प्रतिष्ठान स्थापना हुनुभन्दा अगाडिसम्म पनि तीन पंक्तिका पनि मुक्त एघार पंकिया पनि मुक्तक भनेर मुक्तक लेखेको मधुपर्कामा गरिमामा छापेको धेरै दाइवर्का मुक्तक मैले पढेको हो एउटा मानक शैली शिल्पको एउटा मानक विधा चाहिँ बनेको थिएन प्रतिष्ठान गठन गरेपछि पोखरामा पाँच बुधे घोषणा जारी गरौं त्यसपछि एउटा मानक सिस्टम बनेको छ भनी मैले बुझेको छु र त्यति लोकप्रिय हुनुको पछाडि मुक्तक चाहिँ असाध्यै डिभाइस फ्रेन्डली विधा हो कि यसो आयो हिँड्दा हिँड्दै बाइक रोकेर पनि मोबाइलमै टाइप गर्न पनि मिल्छ अथवा टाइप गर्न घ्याउलायो भने बोले पनि भयो यो प्रविधिले पनि साथ दिएको हो क्या यो विधालाई असाध्यै सहज बनाएको छ अब पहिलो माटो बेच्नुभएको तपाईँले यही ठाउँमा आएर कुल्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो कुल्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह त केही होइन केवल एक थुप्रो माटो हो गालाको पाटाको त्यो लामो धर्सो घाउ होइन गालाको पाटाको लामो धर्सो त्यो घाउ होइन त्यो त झरी सुकेको डाटो हो त्यो त झरी सुकेको एसुकु डाटो होइन पछि त्यो विषयमा बहस गर्नु पऱ्यो भने पछि अन्नपूजा रूपमा गरौँला अहिले भने सबैको पालो पुर्याउनु छ म एकदम गदगद भएको छु खुसी भएको छु यति भन्दै मेरो मुक्त किलो भनाइ चाहिँ यहीँ राखेँ हवस् त नमस्कार अबको क्रममा मन्तव्य राख्दै हुनुहुन्छ प्राख्य विवश पोखरेल सिंह सर्वप्रथम त मलाई खुशी लागेको छ आज मुक्तक प्रतिष्ठानले दुईटा कृति गरेको छ म विराटनगरको यो पवित्र आँगनमा हाम्रा अतिथिको रूपमा उपस्थित हुनुभएका थिइन् संस्थाहरू बाहिरबाट जो राजधानीबाट आउनुभएको छ रामकाजी कोने त्यसै गरी डाक्टर रूपक श्रेष्ठ र रा, रमेश पौड़ेलजीलाई हार्दिक स्वागत गर्दछु विराटनगरको पवित्र माटोमा र जो नेपाली मुक्तको उत्थानका लागि उन्नयनका लागि समर्पित भएर लागिरहनु छ म सम्झदा नेपाल मुक्तक प्रतिष्ठान स्थापनाको समय पनि सम्झन्छु केही वर्ष अगाडि बाबुराम पोखरेलजी मदन भण्डारी भाइ समेत गरेर हामीले एउटा बैठक बसायौं र विराटनगर मुक्त प्रतिष्ठान प्रदेश नम्बर एक स्थापना गर्ने सल्लाह भयो र एकदमै नयाँ टीम हामीले यस टिममा राख्यौं र सीमित व्यक्ति उपस्थित भएर हामीले एउटा कमिटी बनायौं जसमा म थिए हाम्रा मेरा मित्र भोकुल अधिकारीजी हुनुहुन्थ्यो र अन्य महाधिकारीहरू हुनुहुन्थ्यो र शुरूमा नयाँ टिमले कसको काम गर्छ के गर्ला भन्ने डर डर पनि लागिरहेको थियो म अदृश्य सल्लाहकारलाई उहाँहरूले सल्लाहकारको रूपमा राखिदिनुभयो र एउटा जिम्मेवारी थपिदिनुभयो खुशी लाग्यो पहिलो कार्यक्रम नै एकदमै सफल रूपमा यस प्रतिष्ठानले गर्यो जसमा अघि नै मेरा मित्र रमेश पौड़ेल भन्नुभयो रत्न शमशेर थापा राम काजी फोने लगायत देशका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने प्रतिनिधिमूलक रूपमा एक नम्बर प्रदेशका प्रतिनिधि मुक्तकारहरूको उपस्थित रहेको थियो जसले आफ्नो सशक्त मुक्तकले मुक्तको शक्तिलाई मुक्तको सामर्थ्यलाई सशक्त रूपमा प्रमाणित गरे त्यति मात्र नभएर आज मलाई खुशी लागेको छोटो समयमा मुक्तक प्रतिष्ठानले लगभग आधा दर्जन कृतिहरू प्रकाशन गरेको छ पहिलो विमोचन भएको थियो बाबुराम पटेलजीकै शब्दचित्र त्यसै पोल्टाको कोसेली लक्ष्मी स्मृतिको तमासा इसे गी आज दुटा कृति विमोचन एक नंबर प्रदेश को प्रतिनिधिक्तको रूपमा मुक्त मञ्जुषा एक पनि प्रकाशन गरेको छ मलाई पनि खुसी लागेको छ मैले लिएर मसँग हिँड्ने मेरा साथीहरूको टिमले एउटा राम्रो काम गरेको छ आज दुईवटा कृति र कृतिकारहरू मुक्तकारहरूलाई म हृदयदेखि नै बधाई दिन्छु यो उपासनामा विविध विषयका एक सय छ्यासी रहेछन् र जसमा हामीले सामाजिक सञ्जालमा पढेका पनि र केही मुक्तकहरू त राइएको मैले विभिन्न ठाउँमा पढेको पनि हो सुनेको पनि हो र जीवनको विविधता उप मुक्त गर्न पाइन्छ र एउटा के पनि कुरो परामित भयो भने प्रेमको शक्ति साँच्चै नै शक्तिशाली हुँदो रहेछ आज प्रेमका कुराहरू उठे प्रेमका कुराहरू उठ्दाखेरि सबै जतिले पढ्नुभयो प्रेमलाई नै प्राथमिकता दिएर पढ्नुभएको प्रेमी मुक्तकहरू श्री नाग मुक्तकहरू भगवानजीको संग्रहमा पनि र रा अधिकांश दादाजीको संग्रह रहेका छन् र पढियो र प्रेमको शक्तिलाई देखिन् जयन्त भने यसमा प्रेम मात्र छैन दुइटै मुक्तकारहरूका मुक्तहरूमा जीवन का विविधताहरू छन् राष्ट्र प्रेम छ प्रकृति छ हाम्रा बोगाईका अध्यारा उधारा पक्षहरू छन् विसङ्गतिहरू छन् ती कुराहरू पनि उक्त मुक्तमा पाइन्छन् भने बाबुराम पोखरेलको विशेषता भनेको विशुद्ध ने नेपाली मौलिक बिम्बहरू उहाँका मुक्तमा पाइन्छन् अघि समक्ष समीक्षक आफ्नो विचार राखिसक्नु भएको छ यी दुवै कृतिका लागि म दुवै मुक्तका राजा भट्टराई र बाबुराम पोखरेललाई फेरि पनि हार्दिक बधाई दिन्छु धन्यवाद दिन्छु र मुक्तक प्रतिष्ठानलाई मेरो अनुरोध छ अहिलेसम्म बुझे अनुसार प्रदेशमा सातवटा शाखाहरू गठन गर्नुभएको रहेछ उहाँहरूले नेपालमा प्रदेश नम्बर एक मात्रै रहेछ अरू छवटा प्रदेशमा गठन गरेर नेपाली मुक्तको उत्थानका लागि समृद्धिका लागि फाइदा चालेर आज अघि बढ़नुहुनेछ भन्ने शुभकामना पनि धन्यवाद हामी मन्तव्य नेपाली मुक्तकको बारेमा केही कुरा गोलढुङ्गो र उपासना संग्रह जुन संग्रहका विषयमा आज हामी चर्चा परिचर्चा गरिरहेका छौं उक्त संग्रहभित्र रहेर रा, मन्तव्य राख्दै हुनुहुन्छ प्राज्ञ दधिराज सुवेदीसी यो मुक्त हाम्रो मन र मुटु गाँसिएको हुन्छ यो व्यङ्गात्मक हुन्छ र यो बिम्बात्मक पनि हुन्छ तर त्यसो मुक्तक मुक्तकसँग हामी लेख्ने पढ्ने कोही पनि चाहिँ टाडा टाढा बस्न सक्दैनौं यो हाम्रो अभिन्न अंग बनिसकेको छ अब आज म धेरै लामो चर्चा गर्ने पक्षमा छुइनँ किनभने अघि प्रारम्भमा यो छिटिक्क परेको रमाइलो मुक्तमय चट्ट चट्ट मिल्दैछ भनियो अनि अहिले आएर अलिक लामो भएको अनुभूति गरेर हाम्रा श्रोता दर्शकहरू पनि फुत्ता फुत्ता बाहिर जाँदै गरेको परिस्थितिमा म अब राधा भट्टराईको मुक्त सुनाउँछु उहाँ के भन्नुहुन्छ भने साँच्चै जीवन कति लोभ लाग्दो हुन्थ्यो साँच्चै जीवन कति लोभ लाग्दो होला कुनी मन राजा संग बार आखा चार भे यहां भित्र कति सस् हाम्रो मन्द्र र मोटुलाई छुन्छ छोएर यी दुइटै एकाकार हुन पुग्छन् यहाँभित्र यहाँ वैशालु मान्छेलाई मात्रै छुँदैन हामी जस्ता असीको दशकतिर उक्लिँदै गरेका मानिसहरूलाई पनि यी हरफहरूले छुन्छ यो मुक्तकको तागत हो मलाई त्यस्तो लाग्छ अब म अर्को मुक्तक संग्रह गोल्डहुङ्गो गोल्ड ढुङ्गो भित्र एउटै लाइन मात्रै पढ्छु त्यो के भने दुर्गन्धको पराकाष्ठा कुरा उनी दुर्गन्धको पराकाष्ठा कुरा उनी कु हामी कुराउ चाहन्छौ हामीलाई राजनैतिक वातावरणमा पनि कुराउने चाहिन्छ घरेलु वातावरणमा पनि कुराउने चाहिन्छ समाजमा पनि कुराउ चाहिन्छ त्यस्तै मिठास सुगन्ध सुस्वादु हामी त्यो, त्यो चाहन्छौ चा। चा। चा। तर त्यो कुराउने त्यो कुराउने कुहपछि के हुन्छ दुर्गन्ध फैलिन्छ हामी आज दुर्गन्धले दुर्गन्धले विषाक्त छौ जता फर्क्यो त्यतै दुर्गन्ध छ हेर्नुहोस् कविको कलममा ताकत अथवा माने मुक्तकको एउटा लाइनको ताकत हेर्नुहोस् कस्तो छ तर यस्तो किसिमको चाहिँ शक्ति भएको यो मुक्तकको मेलामा हामी आज उपस्थित भयौँ अब बाहिरबाट पार्टीका अतिथिहरू आइदिनुभयो विराटनगर गौरवान्वित भएको छ र सबै अतिथिहरूलाई धन्यवाद दिँदै र लेखकद्वय प्रति आभार प्रकट गर्दै यो हाम्रो विराटनगरको साहित्यिक भित्र दुई थुगा फूल आज फुल्न पाएकोमा म आफूलाई पनि गौरवान्वित ठान्दै मेरो संक्षिप्त कथनहरूबाट विदा लिन्छु धन्यवाद नेपालको सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी एडभान्स जर्मन टेक्नोलोजीबाट उत्पादित गुणस्तरको पहिचान लिटमस केबल क्वालोजीमा नम्बर वान रेडियो भिजन ठुलो हरेक तार्न ढाई मीटर को पक्का ग्यारेटी लिटमस केबल लगाऊ बिजली को बिल घट बोटवालीमस केबल द्वारा प्रायोजित कार्यक्रम मुक्तक मई सुनी रहिटमस केबल क्वालिटी नंबर वन होडवान्स जर्मन टेक्नोलॉजी आजको कार्यक्रममा हामी तपाईहरूलाई विराटनगरमा गत शुक्रबार नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाका अध्यक्ष बाबुराम पोखरेलसित गोलढुगो र कोषाध्यक्ष राईजीको उपासना मुक्त संग्रह विमोचनको केही झलक तपाईँहरू समक्ष राखिरहेका छौ अबको क्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल मुक्त प्रतिष्ठान केन्द्रीय अध्यक्ष राम काजी कोङ्ग्य बाढ वि गुरुङ दर्शनको भारी एकलै हान्न सकेको मुक्त व्यङ्ग्य बाढ विसङ्गति विकृति हान्न सकेको मुक्त गरूङ्गो दर्शनको भारी एकलै धान्न सकेको पो मुक्त पोखरीमा पोखिएको दूध हंशले सजिलै ताने जस्तै पोखरीमा पोखिएको दूध हंशले सजिलै ताने जस्तै चार पंक्ति सिंगो महाकाव्य ताल्न सकेको मुक्तक चार पंक्तिले सिंगो महाकाव्य ताल्न सकेको मुक्तक <wrestled> हजुर मैले मुक्तको परिभाषा मुक्तलफाई राख्ने धेरै कथा गरे आजको माहौल हाम्रो लागि धेरै सुखद छ कुन अर्थमा भने प्रदेश नम्बर एक हाम्रो लागि पूर्वाञ्चल प्रदेश नम्बर एक र हाम्रो एउटा भनाईमा घाम पनि पूर्वबाटै उधाउँछ भने आफै मुक्तल प्रतिष्ठानले पनि एक नम्बर प्रदेशबाटै आफ्नो यो शाखा विस्तारको मुलुकभित्रको गरेको छ र यो खुशीमा सामेल हुनलाई नै हामी यहाँ आएका हौ र आएर जुन किसिमको उपस्थिति जुन किसिम जो भव्य र सभ्य कार्यक्रम हेर्न पायौं सम्पूर्ण जुन श्रष्टाहरूको उपस्थिति देखे यो साह्रै खुसी लागेको छ र हामीले सायद गएका छौँ मुक्तक खिचडी होइन त्यो पनि हाम्रो मान्यता हो म त्यो भन्छु किनभने तपाईँ हाइकु ताङ्का क्षेपे कुनै नै सबैलाई तपाईँ हालिदिनुहुन्छ भने ऊ आफ्नै नाम छ दबा आफ्नै नामले परिचित छ भने मुक्तकलाई नचिन्ने खिचडी किन बनाउनुहुन्छ भन्नु छ नि यहाँले अर्को उसमा अर्थ नरागो सधैँ अब के अरे बिरालो बाँधेर श्राद्ध भन्ने एउटा समयमा आएपछि समयको धार्या कता त्यसकारणले नेपाली मुक्त अब चदुष्पदीय राजमा सन्तानब्बे पर्सेन्ट के अरे सांसदले बनाएको संविधान त हर च्याज छन् र त्यसलाई फेरि चाहिँ संशोधन हुनुपर्छ भने हामी त एउटा स्रष्टा एउटा मुक्तकलाई मन पराएर एउटा मुक्तलाई चिन्नी बनाऊ मुक्तको स्वरूपलाई बेग पुन नदिऊ भने यसरी लागेका समूह हौ त्यस कारणले गर्दाखेरि आज मुक्तकले एउटा बाटो फैलाइसकेको छ एउटा धारणा हिँडेको छत्तीस सालको उसमा तपाईँको यो क्रान्तिहरूमा सबैमा मुक्त प्रयोग भएको छ कतिवटा मुक्त त गद्यमा छ र यसको अर्थ हामीले उहाँहरूलाई उहाँको प्रयासलाई उहाँकोलाई अवमूल्यन गरेको होइन माथि त्यो बेला पनि त मुक्त भनेर त एउटा एउटा प्रभाव त बगाउनु भन्ने अगाडि त्यो सम्मान यथो छ अग्र संस्ले तीनमा लेख्नुभयो पाँचमा लेख्नुभयो सात पङ्क्तिमाले त्यो चाहिँ सम्मान यथो छ तर अब र हाम्रो शास्त्रीय मान्यतालाई पनि हाम्रो यथोचित हाम्रो चाहिँ मान्यता तर अब चाहिँ धेरै सम्म मुक्तकलाई अलमल ल्याइराख्नु हुँदैन भन्ने हाम्रो मान्यता हो आज मेरो संक्षेपत्र मुक्त प्रतिष्ठान प्रदेश नम्बर एक शाखाका अध्यक्ष बाबुराम पोखरेलजी नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष राम दाजी कोनेज्यू यहाँ उपस्थित हुनुभयो उहाँलाई हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दछु यस्तै महासचिव रमेश पौडेलज्यू बेला शाखाका सल्लाहकार डाक्टर रूपक श्रेष्ठ दिउ यस्तै सम्पूर्ण प्राज्ञान हाम्रो विराटनगर तीनजना प्राज्ञमा आएको छ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको तीनजना प्राज्ञहरू हाम्रो विराटनगरमा हुनुहुन्छ अहिले आज हामीले तीनजनालाई उपस्थित गराउन सक्यौं उहाँहरू आइदिनु हामीले हौसला दिनुभयो त्यसैले गर्दा उहाँहरूको नि धन्यवादको पात्र हुनुहुन्छ सम्पूर्ण सहभागी अतिथिगण उहाँहरू सम्पूर्णलाई म चाहिँ त्यो नेपाल मुक्त प्रतिष्ठान प्रदेश नम्बर एक शाखाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु श्रोता आजलाई भने कार्यक्रम मुक्तक मालामा तपाईहरूको लागि भनेर मैले लिएर आएको कोशेली यति मात्रै मुक्तकार बाबुराम पोखरेलजीको गोलढुगो र मुक्तकार राधा भट्टराईजीको उपासना मुक्तक संग्रहभित्रबाट मुक्त हरबहरू हामी आगामी कुनै अंकमा वाचन गर्नेछौ उहाँसँग कुराकानी पनि पक्कै जोड़नेछौ उहाँहरू दुबैजनालाई धेरै धेरै बधाई धेरै धेरै शुभकामना कार्यक्रम मुक्तकमाला सुन्दै गर्दा तपाईँलाई पनि मुक्तक पठाउनु मनुभयो प्रतिक्रिया बाँड्नु मनुभयो भने तपाईँले मुक्तकमाला एट द प्रतिक्रिया मेल गर्न सक्नुहुन्छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आईडीमा पनि मुक्त खरबहरू प्रतिक्रियाहरू तपाईँले सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो धेरै धेरै धन्यवाद प्रविधि सुमिशनका निमित्त कविता श्रेष्ठशीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई सुटुक्क सम्झाउँदै मदन भण्डारी आजलाई पनि विदा चाहन्छु हस्त श्रोता मिठा मीठा सपना के भागमा फरू नमस्कार